कैलाशमा कस्तो विलक्षण भएको त्यतिकैमा बडो सुन्दर कीर्तन गाउँदै हरिगुण गाउँदै वीणा बजाउँदै देवर्षि नारदजीको स्वागत हुनुभयो एकदम बिहान आज कसरी बिहान बिहान दर्शन दिन आउनुभयो देवश्रीजी भनेर माताले पार्वतीले सुन्दाखेरि नारदजीले भन्नुभयो महाता हजुरलाई देखेपछि मेरो मनमा एकदम के भनौँ के भन्नु भइरहेको छ म केही भन्न आएको हुँ अब अहिले भन्छु हजुरले सोध्नुभयो हजुरले एउटा कुरा भगवान शङ्करलाई सोध्नु भएको छ के कुरा नारदजी त्यो भगवान शङ्करले आफ्नो घाँटीमा त्यो मुन्डमालाई किन धारण गरे हजुर त अर्धाङ गिरी सधैँ उहाँकै सेवामा लागिरहनु भएको छ सोध्नु भएको छ कहिले भगवान्ले केही भन्नुभयो हजुरलाई यसबारेमा नारदजी न ना मैले सोधेँ न भगवान्ले अहिलेसम्म भन्नुभयो भन्नु सोध्नु पर्दैन त हजुरले सधैँ सेवामा यस्तो अनमोल कुरा जान्नबाट वञ्चित हुने भन्नुभयो नाराजीले हो नाराजी अहिलेसम्म त वञ्चितै थिएँ आज भने म गर सोध्छु भर भनेर मात्र पार्वतीले भन्नुभयो त्यति म यति नै कुरा हजुरलाई यसो के निवेदन गरौँ भन्ने लागेको अहिले अब क्षेत्र संसार मलाई मिली पनि गरौँ मैले निवेदन गरिसकेँ अहिले बिराउँछु भनेर नारजी जानुभयो उसै गरी हरिगुण गाउँदै बेडा बजाउँदै माता पार्वतीले आफ्नो कैलाश भवनमा पुगेर अलिकति केही गुनासो बोकेर गुनासो मनमा लिएर रुष्ट भएर बसेर जस्तो मुद्रा बनाउनु भयो गुत्थ परेर बस्नुभयो एक्लै गएर शङ्कर भगवान् बोक्नुभयो किन पार्वती आज तिमी हाँसेर बोल्दैनौ के कुरा छ तिम्रो मनमा के भयो त्यस्तो भनेर सोध्नु थाल्नुभयो पार्वती माताले शुक्र हजुर पनि बडा हुनुहुन्छ के छिपाले पार्वती तिमीलाई त केही छिपान मलाई त्यस्तो केही छिपा हजुर पनि यस्तो कुरा सबैलाई ज्ञान दिने सम्झान आफ्ना लिलाको बारेमा मलाई चाहिँ छिपाएर हजुर त्यो हजुरले मण्डमालाई धारण गरेको अर्थ खोइ सम्झाइदियो मलाई किन धारण गरे हजुरले गलाभरि शङ्कर भगवानले भन्नुभयो पार्वती तिमीलाई अप्ठ्यारो असतिरो लाग्ला भनेर यो गोप्य कुरा नभन्यो हामी हेर तिमी जस्ता पार्वती जतिओि आउँछन् नि मेरो सेवामा लिला र जतिओि जान्छन् तिनको गन्ती गर्न यो मुन्डमालाई यहाँलाई लाग्नु तिमी मेरो सेवामा यति पटक आएर गइसक्यौ बुझ्यौ त्यति तिनीहरूको गन्ती होइन पार्वतीजीको सुख सुखन बढेर हालेर यस्तो कुरा मलाई छुटाउने हजुरले सधैँ रहिरहने म चाहिँ गएको हेरिरहने मलाई पनि जानु नपर्ने किन नबनाइदिया त हजुरले त्यो म पनि चाहन्छु प्रभु भनेर ढुङ थाल्नुको पार्वती भगवान् भोले नै भन्नुभयो पार्वती चित्त नदुखाऊ म तिमीलाई अब जिज्ञासा ल्याएको नापृष्ठ कस्यचित ब्रु भन्ने नीति छ नसोधौ नि केही नपुरा कुनै कुरा कसैलाई नबताउनु भने तिमीले सोध्या पनि थिएन मैले बताएको पनि थिएँ आज तिमी सोध्दैछौ त्यसैले म बताउँछु गएर डमल बजाउनु भयो महाप्रलयको बेलामा बजाउने जस्तो काण्ड नृत्य गर्नुभयो सार त्यहाँका जीव प्राणीहरूलाई सबैले शृङ्गी बाध्य पनि बजाएर सबैलाई निर्मक्षिक बनाउनु भयो त्यो एकदम एकान्त स्थान स्थां बनाउनु भयो र त्यहाँ उहाँका पार्वतीलाई मायापट्टि राखेर रा। उपदेश दिन थाल्नुभयो भगवान् अमरविद्याको उपदेश उताबाट गोलोकबाट ओर्लिएर आउँदै गर्नुभएका लीलासुख कैलाशमा आइपुग्यो बेला त्यत्रो सौभाग्यमय अवसर त्यहाँ गठित हुन लागिरहेको देखेर हो यस्तो लाभ त उठाउनु पर्ने यो चान्चनै कुरा माता पार्वतीलाई भगवान स्वयं ज्ञानका अधिष्ठाता शङ्करजी अमर विद्या दिने यो त मैले पनि त सुन्नुभयो भनेर साह्रै लोभ लागेर अनि लिला सुखजीले एउटा रुखको टोड्कामा बसेर सबै सुन्नुभयो शङ्कर भगवानले देखिया भएदेखि देख्नु भएको भएदेखि त्यहाँ बस्नै दिन हुनु तर छिपेर लुखेर अवसर पाउनुभयो उहाँले त्यहाँ सुन्न थाल्नु अनि भन्नेलाई यसो श्रोताहरूकातिर नजर गुमाएर हेर्यो होला सुन्दैछ कि बुझ्दैछ कि छैन कि अलिकति थाहा हुनुपर्छ भन्नेलाई हाँस्ने ठाउँ आयो हाँसी पनि राख्या होस् यसो अलिक कर्म प्रसङ्ग आयो आँखा रसीलाई पारेर रुँदै पनि गरोस् अनिक सच्चा श्रोता रहेछ बडा बढिया सुन्दै रहेछ भन्ने आशा हुन्छ श्रोतालाई देखेर भक्तलाई त्यो वक्तालाई त सुन्न बसिया छन् आवा नै आवा सुने जस्तो पनि गर्दैनन् कुनै चेष्टा पनि छैन हाँसोको प्रसङ्ग आओस् रुने प्रसङ्ग आओस् कि केही छैन उज्याल्दै गमजोला कुन भरोसाले बताउनु त्यो बताउने सुन्नेलाई माता पार्वती भगवान् शङ्करले बताएका थिए अमर विद्याका उपदेशहरूलाई एक एक गरेर सुन्दै हुनुहुन्थ्यो बिजिचमा सही थाप्दै जानुहुन्थ्यो ये हजुर अँ अनि अनि के भयो प्रभु त्यसपछि अनि अरू के हो त्यसपछि भनेर सही थाप्दै सुन्दै जाँदै हुनुहुन्थ्यो अलिक त बिहान निकै चाँडो उठ्नु भएको अवस्था निद्रा लागेछाउन थालेछ निद्रा लागे अनि त्यसपछि त सही थाप्ने भगवान् यसरी माताले सही थाप्ने स्थिति बन्द भएपछि चिन्ता भयो लिला सुरजीलाई अब त अमर कथा नै बन्द हुन्छ अब सही त थाप्नु पर्यो भनेर लिला सुरजीले उस्तै स्वर बनाएर सही थाप्नु जाऊ अनि प्रभु अरू अगाडि के भयो त भन्नु त सही थाप्नु थाहा शङ्कर ए सुनिरहेकी छन् पार्वती भन्ने विश्वासले आनन्दसँग सुनाउँदै जानुभयो हलिर पछि साँच्चीकै सुन्या छन् कि छैनन् यसले भनेर परिगल्नु पऱ्यो परीक्षा पनि गर्नु भनेर भगवान् शङ्करले आँखा परेर पार्वती भनेर हेर्दा त गरिराखेकी पार्वतीले के सुन्नु यत्रोबेरो डुबेकी रहेछन् अहिले को यहाँ सङ्घ धा ए थियो अनि अरूमा को भन्दै थियो कुन चाहिँ दुष्ट भुझ्यौ यहाँ मेरो यो अमर कथाको प्रसंगमा, म त्यसलाई जीवित राख्दिनँ भनेर भगवान शङ्करको महारुद्र धारण गरेर प्रकट हुनुभयो र एकदम क्रुद्ध नजरले यताउता हेर्न लाग्नुभयो लिला सुखको धैर्य रहेन उहाँ वृक्षको कोटरबाट निस्केर उड्नु बेगले आफ्नो शक्तिले भ्याएसम्म शङ्कर भगवानले आफ्नो अमोक लिलासुखमाथि छोड दिनुभयो त्यसपछि अघि अघि लिलासुख पछि पछि भगवान शङ्करको अमोक त्रिशुल गर्दै धेरै क्षेत्र चार्दै जानुभयो घुतारिँदै अन्तमा जगत गुरु वेद व्यासजीको आश्रममा पुग्नुभयो मत्यलोकमा आइपुगेर जगत गुरु वेद व्यासजी पत्नी ज्ञान प्रातक कालमा बडो श्रद्धा सत्ना सम्पन्न गरेर अर्घन्थ्यो नि जन्म त लिनु नै छ भने म किन गभस्तकै यही मुख खोलेकै बेलामा भित्र प्रवेश गरेर यिनको गभस्तक भनेर प्रकट नहु भनेर यिन प्रवेश गर्नुभयो योग शक्ति सम्पन्न महायोगी लिला पन्ध्र वर्षसम्म आमाको गर्भमा रहनु हो लिला सुखी कुनै प्रकारले आमालाई कष्ट नहुने गरी शरीरको वृद्धि ज्यादा हुन नदीकन सूक्ष्म रूपले पन्ध्र महिनासम्म यता जगत गुरु वेदव्यासी भने पुत्र आउला दर्शन पाएर गद गाउँला धन्यौला भनेर बाटो हेरिराख्नु भएको छ पुत्र आउँदैनन् गर्भबाट बाहिर उता लिला सुखलाई संसारको दृश्य देखा परिरहेका छ जन्म लिने मायाले आएर छोपिदिने आँखै बन्द हुने दृष्टि नै नखुल्ने मनै सारा बन्धनग्रस्त भन्ने कहिले मुक्त हुन नपाइने म जाँदै जान्न आमाको गर्वमै मलाई आनन्द आइरहेका छ परमा परमात्माको चिन्तन गरेका छु मलाई अशान्ति छैन यहीँ बस्छु म आमालाई तक्लिफ हुन दिन्न जति महिना भनेर त्यस्तो निश्चयले उहाँ गर्भस्थ रहन चाहने यता बेदर व्यक्तिलाई पुत्रको मुख कहिले देखौँ र निहाल भनौँ भनेर आनन्दित हुने इच्छा छ त्यसको लागि उहाँ तड्पिरहेको यस्तो बेलामा जगत गुरु वेद व्यासजीले साथ पुत्रको जन्म होस् भनेर प्रकटहरू दर्शन दिउन् भनेर हेतकारी राखेको अनि के गरे तिनी आउँथ त बाबु बाहिर आऊ तिनी दर्शन देऊ मलाई भनेर भन्न बाने थाल्दाखेरि लिला सुन्दीले भन्नुहुन्छ पिलासी यदि मायाका स्वामी भगवान स्वयं जगीश्वर प्रभु श्री हरिले मलाई आश्वासन दिनुहुन्छ मेरो मायाले बाँध्दैन भने अनि म प्रकट भगवान्लाई मनाइदिनुहोस् मेरो भनेर लिला सुख त्यसपछि जगत्गुरु वेदी श्री हरिलाई पुकार मेरो पुत्रलाई सन्तुष्टि दिन पाल्नुहोस् प्रभु भनेर भगवान सवारी हो र भगवानले भन्नुभयो ए लिला सुख तिमी प्रकट हो बाबु माया मा मेरो मायाले बन्धनमा पार्ने त कुरै छोड तिमीलाई हेर्न सधैँ सक्ने छैन निर प्रभु मेरो आश्वासन भगवान्ले स्वामी स्वामी स्वामी को श्री स्वामी को बित्तिकै आफ्ना श्रीका चरणमा प्रभु श्री द्वारका चरणमा वन्दन गरेर लिला सु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 ले जगत गुरु को परिचय देना जगत गुरु व्यासम कल्पल फल भागवतम निगम भनेको पाक्य फल हो भागवत त्यो रसले भरिएको छ त्यसलाई सुखदेव स्वामीले अर्थात पूर्व जीवनमा सुगा रहेका सुखदेव स्वामीले पहिलो पटक ठुङ्नु भएको छ आस्वादन गराउनु त्यसो हुनाले अमृत द्रव सं अमृतका बिन्दुहरू मिस्या अमृतको रस व्याप्त त्यसैले हे भक्तजन कहिले पनि नमान्नु म भागवत सुन्न जाँदैछु भनेर पिउन जाँदैछु भने भागवत पान गर्नु पासायन हो सुनेका कुरा त बिर्सिन्छन् तर पिएको कुरा त कहाँ बिर्सिन्छ कहाँ छुट्छ र जस्तो लाग्छ शरीरको अङ्ग लाग्छ त्यसैले भागवतको रस लागोस् जीवनमा त्यस्तो हिसाबले पान गर्ने भावनाले यसको श्रवण गर्नु सुन्ने भावनाले होइन सुन्दर महिमा वर्णन सँगसँगै जगत गुरु भेद व्यासी मूल कथातिर जानुहुन्छ नै सारण्यवासी सौन गाली मुनिगण नै सारण्य क्षेत्रमा बडो सुन्दर लामो तयार हुनुहुन्छ प्रतिदिन स्नान आदि गर्नुहुन्थ्यो उठेर त्यसपछि हवन आदि मिली गरेर सत्सङ्गमा बस्नुहुन्थ्यो त्यतिकैमा एकदिन महापुरुषको आगमन बडा सुन्दर कीर्तन गर्दै भगवान श्री हरिको कीर्तन गराउँदै